किन पेटतिर देखाएको भने चारो बटुल्दैछन् भने त्यसैको चिन्ताले जोति छ मान्छे पनि चारो बटुल्छ चा, सन्तानहरूको लागि घर बनाउँछ चराचुरुङ्गी पशु पक्षीको गुण हुन्छ मान्छेको चाहिँ घर हुन्छ तर मान्छे पनि तबसम्म मात्रै घर भन्छ जबसम्म एक पत्नी व्रतको मर्यादा राखेर रा। सनातन धर्मको सुशीलतामय मर्यादामय जीवन जिइरहेको जी हुन्छ त्यस बेलासम्म घर हुन्छ दुई तिनटै हुन थाल्यो भने त के गर्नु हजुर आफू पनि तिन गुणको भइयो गुण भइहाल्छ एउटाको सीमाबाट अमर्यादी जीवन भएर दुई तिनटी हुन थाल्यो भने त्यहाँ गुण आइहाल्छ मतलब तिनीहरूकै कोटीको हुन्छ ऊ पनि गुण बनाउनेमै जान्छ त्यो पनि घर बनाउने त मान्छे थियो तर त्यो झर्छ त्यहाँबाट त्यो मानिसले पनि घर बनाउँछ बच्चा हुन्छन् वच्� सन्तानहरू पालन गर्छ पोषण गर्छ त्यही गुण बनाउने बच्चा हुर्काउने अनिखेर त्यसपछि तिनको लागि चारोबाट यतिमै जिन्दगी बित्यो भने सम्झिनु पर्यो मान्छे छैन यो जनावर मात्रै घुमिराखेको छ यो सृष्टिमा मान्छेले मात्रै गर्न सक्ने चाहिँ अरू कतिपय कर्म छन् तिनवटा मुख्य छन् धेरै छन् त तर तिनवटा मुख्य छन् प्रभुमा भक्ति मान्छेले मात्रै गर्छ कहीँबाट खबर आउँछ बाह्रवटा बाँदर भेला भएर एउटा धर्मशाला बनाउने भाइ अरे <laughs> मन्दिर पो बनाउँदैछन् अरे त्यो भनेर सुन्न आउँछ कतै सृष्टिमा कोही भगवानको मन्दिर बनाउने मान्छे भए प्रभुको भक्ति भगवानमा भक्ति हुनु मानवताको पहिलो निशानी को को हो जहाँबाट मानिसको जीवनको धरातल शुरू हुन्छ त्यसको प्रथम बिन्दु हो भगवानमा भक्ति हरे बाबा स्वामीजीहरू महात्माहरू सन्तहरू त रुनु भएको छ भगवानका चरण प्रभु म कस्तो कृतज्ञ कुटील कौन कुटील खलकमी दियो ताही बिसरायोी कुटिल खलकामी खलकमी सूदसी महाराजमा प्रभु उहाँ जस्तो कुटिल खल कामी स्वार्थी अर्को को होला जसले जीवन दिनु भो, जीवन मात्रै दिनुभएन जीवनका सहारा दिनुभयो त्यस्तो प्रभुलाई बिर्सेर ज्याउने खो अचेल त ईश्वर नमान्नु भनेर शिक्षै दिइन्छ नमानेर के हो र हामीले नमानेर उहाँ नहुने होइन उहाँ त हुनु नै हुन्छ चन्द्र सूर्य पनि ठिक्क टाइममा अराउने लगाउने घरको कोही आयो भने त लौ भइगयो एउटा सूर्य ईश्वरलाई छोडियो अर्को कोही आएछ भन्नु पर्ला तँ कसैले सक्छ गर्न यी चन्द्र र सूर्य मेरै इसाराले चल्छन् बुझ्नुभयो यी धरती मेरै इच्छाले ठ्याप्प भएर बस्यो कि बुझ्नुभयो यो हावा मेरै इसाराले चल्छ भन्न था थालो कोही भनेदेखि था यहाँ कतै खुसिया छ भन्ने सम्झिनु यहाँको कुनै तन्तु चुडिएछ भन्ने भन्नु सद्यले कसले त्यसो भन्न सक्छ को छ त त्यस्तो परमात्मा धरती किन बनाएको हामी सम्पूर्ण प्राणीहरूलाई आश्रय दिनलाई एक दाना रोपेर सय दाना उब्जाउनलाई धरती सास फेर्नलाई यो सुन्दर कञ्चन निर्मल खुला हावा जिउनलाई खुला जीवन जिउनलाई यो विशाल आकाश कसले बनायो यदि कोही आउँछ त्यस्तो व्यक्ति म यस आकाशलाई मान्दिनँ यो ईश्वरले बनाएको आकाशलाई म अर्कै आकाश खडा गर्छु म लिन्न यो सृष्टिभित्रको जलधारालाई म अर्कै जलधारा उत्पन्न गरेर आफ्नो जीवन चलाउँछु म लिन्न यो खुला हावा ईश्वरले बनाएको म अर्कै हावा खडा गरेर सास फेर्छु भन्ने कोही आउन सक्छ भने हो स्वतरलाई नमाने पनि केही छैन तर को त्यस्तो संसारमा आउने अनि जम्मै थोक उहाँले बनाएका लिने अनि ईश्वरले नमान्नु है भनेर कपी किताबमा कोरिया भरमा मान्छ रिलिजन इज ओपियम भनेनन् संसार भरि तर आखिरमा त्यो सारा ब्लक रिलिजन को प्रेम ले टुटो त्यही धर्मप्रतिको आस्थाले छरियो त्यो त्यत्रो ब्लक सारा सोभियत ब्लक ती हेर्नु चेचनियादेखि लिएर ती सबै एक सय एक के धर्ममा कोही के धर्ममा आबद्ध जनता थिए ती मानेनन् त्यो ब्लक बाँधेर त्यसै नमान ईश्वरलाई अफिम मान धर्मलाई भन्याभरमा कोही मानेनन् संसार परमात्माको अस्तित्व भनेको प्रभुको अस्तित्व भनेको त्यसलाई स्वीकार्नु भनेको मानवताको जीवन श्रृङ्खलामा पाइला राख्ने पहिलो स्टेप हो मानव अनि मात्रै मानिस भन्छ मानिसको मानवताको थालनी त्यहाँबाट हुन्छ प्रभुका चरण कमलमा भक्ति त्यसपछि मानवताको दोस्रो निशानी हो सत्सङ्गमा रुचि असल विचारहरूबाट अनुप्राणित बनाऊ महापुरुषहरूको शरणमा जाउँ उहाँहरूबाट असल कुरा जीवनको आदर्श सिकाउँ भन्ने प्रेरणा आउनु यो मानवताको श्रृङ्खलामा पाइला चल्दै जाँदा दोस्रो शरणमा आउने दोस्रो पाइलाको निशानी हो यो मानवताको दोस्रो पाइला र मानवताको तेस्रो र सबभन्दा महत्वपूर्ण पाइला हो परोपकारी स्वभाव ईश्वरमा भक्ति सत्सङ्गमा रुचि र परोपकारी स्वभाव यी तिनवटा मानवताका सर्वस्व हुने रत्न हुने मानवताका त्रिरत्न भनेर यिनीलाई भन्छन् जहाँ यी मानवताका त्रिरत्न छैनन् त्यहाँ मानवको नाममा दुई खुट्टे जानवहरू घुमिराख्या छ त्यो मानव होइन भन्दै हुन्छ प्रभुमा भक्ति छैन पर सत्सङ्गको प्रेरणा छैन र परोपकारी स्वभाव छैन अर्काको रुदन रुदन नै होइन अर्काको आँसु आँसु नै होइनन् अर्कालाई दुःख दुःख दिनु दुःख कष्ट दिनु केही केही के नै होइन त्यो किनकि त्यहाँ ज्ञानै छैन ज्ञान आफैमा मात्रै छ भन्ने यी क्रूरताका निशानेहरू मानवताभित्र पर्दैनन् त्यसैले अध्यात्मको बहुत आवश्यकता छ अध्यात्म भावना भगवत भक्ति आत्म ज्ञानको भनौँ म आफू भगवत अंशस्वरूप आत्मा हुँ म ज मरणशील शरीर होइन भन्ने यी अनुभूतिहरू मानवताका पर्या हुन् यिनीहरू बिना मानवता नै रहन सक्दैन मानवै छैन भनिदिए हुन्छ यी नहुँदाखेरि त्यसैले यस्ता सत्सङ्गहरूमा भागवत कथा रामकथा कथा, निरन्तर आनन्द साथ रम नै गर्नुपर्छ भने मात्रै हामी मानवताका रक्षक हुन सक्छौँ मानव बनेर बाँच्न सक्छौ भक्तवत्सल भगवानको ऋषभदेव भगवानको छोरा बाबू होते संपर्क में गयोदी तू मुक्ति को द्वार में पुग्स महात्मा को संगत भक्ति को द्वारम संगी संगम बिलासी भोगी लंपटर को संगत में पर्ण को मतलब तमो त्यो अन्धकारको बाटो हो त अन्धकारको द्वार महान्तस्तै समचित्ता चित्ता प्रशान्त शान्त स्वभावले रहने हरे मलाई जस्तो कसैले प्रतिकूल कुरा केही गरिदियो भने कष्ट हुन्छ दुःख हुन्छ त्यस्तै त्यसलाई पनि त हुन्छ नि भनेर समिता त्यस्तो भनेर रहने हुन्छन् विमन्य भ्रोधमाथि विजयी हुन्छन् तिनीहरू रिसाएर सधैँ आगो भइरहँदैनन् शान्त हुन्छन् कसैप्रति नराम्रो गर्दैनन् कसैले गल्तीले नराम्रो गरिहाले पनि त्यसको पनि कल्याण होस् प्रभु भन्छन् महन्तस्तै समचित्ता प्रशान्त विमन्य वुरी र साधु जो साधुहरू हुन्छन् ती सबैका सुहृद हुन्छन् सबैका मित्र हुन्छन् एकजना महात्मा वृन्दावनमा बस्नुहुन्थ्यो मधुकरी गरेर गुजारा गर्नुहुन्थ्यो मधुकरी भने उहाँ बस्ने साधुहरूको नियम हुन्छ एउटा त्यो घरमा अलिकति त्यो घरमा अलिकति त्यो घरमा अलिकति भिक्षा मागो त्यसैले गुजारा गरौ आजको काम चलिहालो भोलि फेरि बाँकी बिहारीजी हुँदै हुनुहुन्छ एकजना त्यस्तै मस्त बाबा महात्माजी वृन्दावनमा बस्नुहुन्थ्यो घर भिक्षा मागेर खानुहुन्थ्यो गुजारा गर्नु एक दिन एउटा घरमा पुग्नुभयो भिख माग्नु महात्माजी आँगनमा गएर भिक्षा पात्र पसारेर भन्नुभयो भिक्षाम देही कोही कोनि के कारणले त्यस घरकी घरवाली त्यस दिन ए, ले, ले घर रिपोत गर्दै थिइन् रिसले आएको थिइन् बरबर आइरहेकी थिइन् कसको रिसमा भुतभुत आइरहेकी थिइन् त्यतिकैमा महात्माजीले भिक्षा पात्र पसार्नु भयो आँगनमा गएर त्यो गृहिणीले आएर ए भिक्षा चाहियो ल खाऊ भिक्षा ल्याइ भनेर त्यही हिलै हिलाले मुच्छको पोतेर फ्याँकिदिन् महात्माजीले विचार गर्नुभयो ठिकै छ अघि पछि यस घरबाट अन्न मिल्दथ्यो खानेकुराहरू मिल्थे आज यही पोतेरो मिलो हिलाले मुच्छको यो पनि भिक्षै हो ठिकै छ लिएर जान्छु भनेर जानुभयो र गएर जमुनाजी स्नान गर्न जाँदा जमुनाजीको पानीमा त्यो सबै पखाल पखुल पारेर त्यो भिक्षाको चित्र त्यो त्यो भिक्षामा परेको चित्रालाई चित्रा पनि लिएर जानुभयो र गएर त्यसैले साफ सुग्घर बनाएर लिएर जानुभएको थियो बाँके बिहारीजीको मन्दिरमा दर्शन गर्न जाँदाखेरि त्यसैको धुजा धुजा पारेर घिउमा भिजाएर बत्ती बनाएर प्रभुको आरती उतारिदिनु भयो लौ ती गृहिणी जसले चितहरू फ्याँकेकी थिइन् प्रभु तिनको पनि कल्याण गरिदिनु होला है भगवान उता भगवानको मन्दिरमा आरती उतातिर त्यो गृहिणीको हृदय पारमार्थिक भएछ अर्को भयो त्यस्तो छ संसारी भयो भनेको अनैतिकताको भए आफ्ना सन्तानलाई नैतिक जीवनबाट हिँड्ने प्रेरणा दिएर जान सकु बाबुले भने त्यो भयत्राता बाबु हो त्यो किनभने नबिराउनु न डराउनु जो नैतिकताको उज्जवल मार्गमा हिँड्छन् कहिल्यै अर्काको अनर्थ गर्नुहुन्न सुन होस् टाँदी होस् हिरा होस् पन्ना होस् अर्काको धन भनेको धन पराय विषारी बिषभन्दा पनि महाविष हो त्यो भनेर त्यतातिर नजरै नलगाउने अर्काको यो अर्काको हो सक्यो त्यस्तो मर्यादा राखेर रहने त्यो जुन नैतिकताको अनुशासन चाहिँ त्यो यदि आफ्ना सन्तानलाई दिन सक्यो भने त्यो बाबु भयत्राता बाबु हो त्यो लौकिक भएबाट त त्यसले मुक्त गरिदियो अब पारमार्थिक भए जुन मृत्युको भए चाहिँ सबभन्दा ठुलो भयो संसारभरिका भएमा सबैभन्दा ठुलो भयो मृत्युको हो योग्य बाबुले मृत्युको भएबाट पनि सन्तानलाई बचाउन सक्छ होइन आफै मारेर जाने बाबुले अरूलाई कसरी भएबाट मृत्युको भएबाट बचाउन सक्छ भन्ने कुरा उठ्छ जसले मरेर पनि जी राख्ने बिद्या शिक्षा दिन्छ त्यो बाबु मृत्युको भएबाट पनि बचाउने पछि भनेर कुवासी दरिद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भइकन आज यस्तो मेरा इनार जो यसरी बस्नु नीति भन्ने उद्वोधन एउटा घाँसीले भानुभक्तजीलाई दिन्छ डुल्दै फिर्दै डाँडा काँडा चार्दै आएर एउटा फाटमा आइपुगेपछि ठुलो चेप्टो शिला देखिन्छ अनि त्यहाँ गएर एकछिन त बिसाउनु पर्यो भनेर भानुभक्तजी बिसाउन थाल्नुहुन्छ त्यतिकै म सर्याप सर्याप घाँस काटेको आवाज सुनिन्छ एकछिन पछि उठेर हेर्दा घाँसीहरू घाँस काट्दै ठुल्ठुला बिटा बनाउँदै गर्दा रहेछन् त्यो मुख्य घाँसीलाई बोलाएर घाँसीलाई यत्तिको घाँस किन बिटा पारेर लैजान आँट्य भन्दाखेरि भानुभक्त बाजे केही पालित पशुहरू छन् गाई भैँसी बाख्रा इत्यादि तिनलाई खुवाउँछु अनि खेर त्यसपछि बाँकी रहेको घाँस लगेर बेच्दछु जब अलिक दो रकम हुन्छ हातमा अनि त्यसपछि म गएर बाटामा जहाँ ओहोर दोर गरिरहन्छन् प्राणीहरू प्यासाहरू तिनीहरूलाई पानी पिउने अवसर मिलोस् त्यस्तो म कुवा खनाउँछु त्यसैको लागि यो सब यतिको बिटा पारेर घाँस लैजान लाग्यो भन्दाखेरि त्यो गढिया थियो भानुभक्तजीको पछि त्यो श्लोकमा परिणत हुन्छ र भानुभक्तजी भन्नुहुन्छ भर जन्म घाँस तिर मन कमायो भिचर कुन संस्कारी प्राणी हो र यो घाँसी परिवार नाम केही खनायो। एक दिन कुमारी चौकतिर तिर रङ्घाबाट हिँड्दै जान लाग्दाखेरि बाटामा त कुवा त घाँसीले त भन्या मात्रै होइन र कुवा पनि पोखराइसके घाँसी कुवा भन्ने ठाउँ भेटिन्छ त पोखरा जाँदाखेरि बाटो घाँसेले त कुवा पनि खनिसकेछ हेर उसको नाम लीली लिलिकन ली मानिसहरूले पानी पिउँदै जाँदै गरेको यहाँबाट ठिक्क र हो म कन बस्नु नराखी किर्ति म यस्तो सुन्दर उत्तम घरानामा पैदा भएको संस्कार म परिवारमा हुर्केको बढेको धनले पनि साथ दिएको मैले केही नगरिरहनुहुन्छ भनेर हनुमान के अरे भानुभक्तजीलाई मनमा लागो प्रभु श्री रामका परम पवित्र गाथाहरू रचेर अध्यात्म रामायणलाई नेपालीमा अनुवाद गरेर भानुभक्त रामायण नामले उहाँले नाम रचना गर्नु हो, हो र कति नाम रह्यो अब सारा नेपाली जाति जबसम्म यस विश्वमा उभिएको हुन्छ उहाँ भानुभक्तजीलाई कहिले बिर्सिनै सक्दैन चाहे यो राष्ट्रभित्र होस् चाहे बाहिर प्रवासमा होस् त्यस्तो महान् काम गरेर भानुभक्त गए त्यसै गरी जसले यस्तै यशस्वी काम गरेर जानुपर्छ है बाबु जिन्दगीमा यसै मारेर जानुहुन्न भन्ने सूत्र त्यो प्रेरणा कीर्तिरि सजीवती भन्ने प्रेरणा जसले दिन सकु हृदयमा सन्तानको त्यो मृत्युबाट पनि अभयदान दिने पिता हो